नमस्कार अनि शुभ प्रभात दैनिकने प्रस्तुत कार्यक्रम शुभ बिहानीको अर्को नवीन बसाइबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा इन्टरनेट अनलाइनमा रेडियो विश्वकै भएको छ सुधारसँग दैनिक बिहानी प्रस्तुति शुभ बिहानी लिएर आज पनि विविध जानकारी तपाईँको माझमा प्रस्तुत गर्नको लागि प्राविधिक मित्रो रिजनसँगै आवाजबाट सुम प्रस्तुत भइसकेको भइसकेको छ हा कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खलामा रहेर विशेष गरी हामी आजको पञ्चाङ्ग अनि तपाईँको दिन कसरी व्यथित हुन्छ बाह्र राशिफुल तपाईँको दिनलाई कसरी देखाउँछ त बाह्र राशिफुल रेडियोहरू पनि एक सय चार थप्लो पाँच प्रसारणमा के कस्तो खालका कार्यक्रम प्रसारण हुन्छन् कार्यक्रमको रूपरेखा का र पठाउनु भएका जन्मदिनका शुभकामनाहरू व्यक्त गर्ने गर्छौँ कार्यक्रमको थालनी गरौं आजको पञ्चाङ्गबाट आज बिते दुई हजार सत्तरी साल अषाढ़ चौबिस गते सोमबार अषाढ़ कृष्ण पक्ष औंशी तिथि नेपाल सम्बद्ध एघार आजको तेत्तीस सन् दुई सुरुमा तेह्र जुलाई लागि शरीरमा केही खराबी देखिन सक्ने खालको समय रहेको छ विभिन्न वाहनमा तपाईँको धन खर्च हुने खालको समय छ विचार गर्नुहोला मिथुन राशि हुने तपाईँको लागि आजको दिन एकदमै रमाइलोको समय रहेको छ आर्थिक कठिनाइबाट छुटकारा पाइएला पाइने खालको समय पनि छ व्यापारबाट पनि राम्रै फाइदा हुने समय रहेको छ कर्कट राशि हुने तपाईँको लागि नोकरीमा पद बढ्ने खालको समय छ वहन चौपया आदि प्राप्त हुने खालको समय पनि छ यात्राको लागि पनि एकदमै राम्रो समय देखिन्छ राशी हुने कन्या राशि अब राो शुरू होने देख्रो काम को आने देखी तुम्हारे जीवनमा सन्तान प्राप्त हुने खालको दिन पनि राशि हुने तपाईँको लागि पढाइ लेखाइको क्षेत्रबाट राम्रो प्रगति हुने खालको दिन रहेको छ नयाँ जोस र झाँग लिएर अगाडि बढ्नु भयो अवश्य सफल हुनु राशी। धनु तपाईको लागि यो महिना सोचे जस्तो लाभ मिल्न अलिक कठिन रहनेछ काम गर्दा विचार गरेर गर्नु भयो भने राम्रो हुनेछ मकर राशि हुने तपाईँको लागि आजको दिन पढाइ लेखाइको कामतिर एकदम मन जाने देखिन्छ वैदिक दे कार्य सम्पन्न हुने खालको दिन भनिन्छ तपाईँको क्षमताको कदर हुने खालको दिन रहेको छ कुम्भ राशि कुम्भ राशि आज काम थोड़े फायदा देखि सामिक सदभाव बढ़ी फसल को धन उठने समय रह मेन राशि दिन शुरू होने देखें काम को आने देखी तपन मनोरंजन में खर्च होने वास्तवमा बार राशि फल जे छ भने पनि हामीले हाम्रो कामलाई चाहिँ सही तरिकाबाट अगाडि बढ़ायो भने आजको दिन एकदम आवाजबाट सोमकुमार सु टेक्निकल सपोर्टबाट मेट्रो रिजन हुनुहुन्छ अब लाग्यो रेडियोहरू पनि एक सय उन्नाइस घन्टे प्रसारणमा के कस्ता खालका कार्यक्रम प्रसारण हुनुहुन्छ कार्यक्रमको रूपरेखातर्फ तपाई यति बेला सुनिरहनु भएको छ दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी लगत्तै तपाईँले स्वास्थ्य सरकार सुन्न सक्नुहुनेछ सहकर्मी शु। ध्रुव खनालको साथमा आठ बजेसम्म र आठ बजेको समय हो ट्राफिक खबरको ट्राफिक खबर लगत्तै तपाईँले चिया चौतारी सुन्न सक्नुहुनेछ नौ बजेसम्म नौ बजीको समय नेपाल वाणी समाचार र नेपालवाणी समाचार लगत्तै तपाईँले दस बजेसम्म लोकसङ्काहरू सुन्न सक्नुहुनेछ प्रत्यक्षको साथमा र दस बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगत्तै एघार बजीसम्म आधुनिक यात्रा अनुपाण्डेको साथमा सुन्न सक्नुहुनेछ र एघार बजेको समय हो अर्पण खबर अर्पण खबर लगत्तै तपाईँ बाह्र बजीसम्म जस्ट फर इन्जोय सुन्न सक्नु र बाह्र बजेको समय हो नेपाल बाणी समाचारको नेपाल बाणी समाचार लगत्तै तपाईँले ननिस्ट अफ बलिउड सुन्न सक्नुहुनेछ एक बजेसम्म र एक बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै तपाईँले अफलाइन चोइस सुन्न सक्नुहुनेछ दुई बजीसम्म र दुईको समय हो अर्पण समाचार र अर्पण समाचार लगतै तिन बजेसम्म तपाईँले अर्पण समर्पण सुन्न सक्नुहुनेछ प्रत्यक्षको साथमा र तिन बजेको समय हो नेपालमाडी समाचार नेपालवाडी समाचार लगतै चार बजीसम्म अर्पण फिल्म सागरको साथमा सुन्न सक्नुहुनेछ र चार बजेको समय हो अर्पण खबर अर्पण खबर लगतै तपाईँले गृह संसार सुन्न सक्नुहुनेछ ज्योति पाण्डेको साथमा पाँच बजीसम्म भने पाँच बजेको समय हो अर्पण बुलेटिनको अर्पण बुलेटिन लगतै पाँच तिसदेखि छ बजीसम्म तपाईँले सँगसँग अर्पण सुन्न सक्नुहुनेछ छ बजेको समय हो नेपाल वाणी समाचार नेपाल वाणी समाचार लगतै छत्तिसदेखि सात बजीसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ अर्पण स्थानीय समाचार लगतै सात बजेको समयमा तपाईँले अर्पण शुभ साँझ सुन्न सक्नुहुनेछ र अर्पण शुभ सास सँगसँगै तपाईँले सात तिसदेखि आठ बजीसम्म सुयाझबर सुन्न सक्नुहुनेछ हिरो आठ बजेको समय हो नेपाल वाणी समाचार नेपाल वाणी समाचार लगतै आठ पैतालिसदेखि नौ पन्ध्रसम्म बेग नेपाली सेवा सँगसँगै दस बजेसम्म तपाईँले बहकिनीमल सिआइएनबाट उहाँ मेरो विश्वकर्माको साथमा सुन्न सक्नुहुनेछ दस बजीको समय हो नेपाल आइफएम समाचारको नेपाल आइफएम समाचार सक्नुहुनेछ एघार बजीसम्म बेलुको एघार बजीबाट भोलि बिहान चार बजीसम्म विश्राम लिनेछौँ भोलि बिहान चार बजी तपाईँको साथमा श्रीमद् भागवत प्रवचन माता सँगसँगै उपस्थित हुने गर्छौँ तपाईँले हामीलाई पाँच तिसदेखि पाँच पचपन्नसम्म प्रभात बाणी सुन्न सक्नुहुनेछ र छ बजेको समय हो सिआइएन साझा खबरको सियाएन साझा खबर लगतै सात बजीसम्म तपाईँले बाणी बहस सुन्न सक्नुहुनेछ नेपाल बाणी रेजियो नेटवर्कबाट र सात बजेको समय हो अर्पण स्थानीय समाचार र अर्पण स्थानीय समाचार लगतै शुभ बिहानीको अर्को नवीन श्रृङ्खला लिएर पुनः उपस्थित हुने गर्छौं यिनै विविध जानकारी सँगसँगै हजुर आफ्नै कार्यक्रमबाट बेदमा माग्नुपर्छ आज जतिको पनि जन्मदिन परेको छ तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु हौस् त सुनेर दिनुभयो तपाईँलाई धन्यवाद छ प्राविधिक मित्र रिजनलाई विशेष धन्यवाद दिँदै प्रस्तुतिबाट सोमाज्ञा चाहन्छु तपाईँको बाँकी रहस् नमस्कार